भाका को का मित्र रामु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघा अनि यो कार्यक्रम लोकझनकार साताको हरेक दिन हामी दिनहौँ साताभरि नै आउने गर्दछौँ बिहान दस बजेको अर्पण समाचार पछि करिब करिब एघार बजीसम्मको यो समय रहने गर्दछ र बुधबारे बसाइँ भने कलाकार मित्रसँगको कुराकानीको बसाइ रहने गर्दछ हामी लोकसङ्गीतसँग सम्बन्धित कलाकारहरूसँग कुराकानी गर्छौँ सोही क्रममा आज हामीले कुराकानी गर्न लागिरहेका छौँ लोकसङ्गीतका धेरै म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका कुमार केसीसँग कुराकानी गर्न लागि लागिरहेका छौँ त्यसो त पछिल्लो समयमा जति पनि लोकदोरी गीतहरू सफल भएका छन् अथवा लोकदोरी मात्र नभनिकन सबै खाले सङ्गीतहरू तब मात्र सफल भएका छन् जुन भाकाको म्युजिक भिडियो बन्छ जुन भाका टेलिभिजनमा प्रसारण हुन्छ त्यसपछि त्यो गीतले धेरै सफलता प्राप्त गरेको हामी पाउँछौँ र पुराना दिनलाई हेर्ने भने एका दुई भाकाहरू आ, म्युजिक भिडियो बिना नै पनि सफल भएका छन् तर त्यो अर्कै युग थियो भने अहिलेको यो प्रविधिको युगमा म्युजिक भिडियो बिनाका गीतहरू प्राय नचल्ने सिद्ध भइसकेका छन् सोही विषयमा से लोकसङ्गीतको सेरोफेरोमा रहेर साथमा उहाँको व्यक्तिगत जिन्दगीसँग रहेर आज हामी कुराकानी गर्दैछौँ कुमार केसीसँग आजको अतिथिलाई म स्वागत गर्छु कुमारजी स्वागत छ कार्यक्रममा धन्यवाद पछिल्लो समय कसरी व्यस्त भइरहनु भएको छ अहिले फेरि हाम्रो दसैँको गीतहरू सुरु भइसकेको छ र अहिले हामी दसैँको गीतको लागि तयारी गर्दै हिजो बनाउँदै दसैँको गीतको लागि तयारी भइरहेछ हजुर भइरहेछ हिजो त सुटिङ गरेँ अब फेरी अर्को सुटिङको तयारीमा गर्दैछु है अब दसैँको गीतको सुरु पहिले कि अहिले लाग्छ ला। एकदमै ती जानुभन्दा दुई तिन महिना पहिल्यै भिडियो बनाउनु पऱ्यो होइन एकदमै यो लोकदोरी गीत तपाईँले लामो समयदेखि निर्देशन गर्दै आइरहनु भएको छ अथवा अन्य गीतहरू पनि गर्नुभएको छ हामी लोकदोरीसँग सम्बन्धित रहेर कुराकानी गर्छौँ लोकदोरी क्षेत्रमा विकृति भित्रियो भन्छन् नि म्युजिक भिडियो मार्फत के होला कुरो खास लोकदोरी मात्रै नभएर पनि पहिला पहिला त गीत नै तयार हुनुपर्छ होइन र म्युजिक भिडियोले बिगाएर गाउँ गीतले नै गर्दाखेरि नै म्युजिक भिडियो त्यस्तो बन्न पुगेको कि भन्ने कुरा पनि आउँछ होइन र अब अरू साथीहरूले धेरैजना डाइरेक्टर पनि हुनुहुन्छ म मात्रै छैन यसमा एकदमै धेरैजना हुन्छ तर मैले सक्भ टिपिकल गीतहरूलाई टिपिकलै तरिकाले उतार्ने कोसिस कौश चाहिँ गरेकै हुन्छु प्रायः छु म त्यस्तो भलकर लोकगीतमा भलकरहरू भित्राएको पनि छैन अहिलेसम्म जस्तै भनौँ न अरू साथीहरूको निर्देशनमा त्योपना आए त्यो पनि होइन एउटा म्युजिक भिडियो निर्देशन गर्ने निर्देशकहरू बिच एउटा समाज बनाएर यसलाई यो, एउटा सुधारको बाटोतर्फ लैजान सकिएला कि नसकिएला जस्तै कतिपय गीतहरूमा एकदमै कपडा छोटा छोटा लगाउने लोकदोरी गीतमा होइन कथाले एउटा मागेछ अर्को पक्षहरू त्यो भागमा आइरहेको हुन्छ नि जस्तै यस्ता कुराहरूमा चाहिँ कसरी सुधारमा ल्याउन सकिएला त्यही कारण भने अब लोकगीत हो लोकगीतलाई हामी लोकगीतै सम्झेर गाउँ सम्झेर भिडियो बनाउने प्रयास गर्नुपर्ने हुन्छ होइन त्यसको लागि चाहिँ अब सबैजनाले यस्तो हजुर हजुर जस्तो मिडियाबाट भनिदिनु भयो भने लोकगीतलाई चाहिँ यसरी भर्खर गर्ने त भनेर तपाईँहरूले चाहिँ डाइरेक्टली अझ कसले गरेको हुन्छ भिडियोहरू हेरेर भनिदिनु भयो सुधार सल्लाह भने तपाईँले सुधार्ने कोसिस गर्छौँ जस्तो लाग्छ मलाई चाहिँ भकिभरि हामी अलिकति पुरानो दिन धर्म फर्क्यौँ जन्मस्थान चाहिँ कहाँ हो तपाईँको मेरो पर्वत जिल्ला कुर्गा छ नम्बरबाट हो मेरो बाल्यकालमा लोक सङ्गीतसँग अथवा अन्य कुनै सङ्गीतसँग झुकाब भएको पलियाद छ हामी त अब गाउने ठाउँ नै हाम्रो पर्वत जिल्ला भन्ने बित्तिकै अब लोक क्षेत्रकै जिल्ला हो हाम्रो होइन त्यसमा त हामी त पहिले त लोकगीतबाटै हुर्केर बढेर त्यहाँको सबै चरा चुरु बसेर त लोकगीतदेखि आउँछ लाग्छ हामीलाई चाहिँ पनि त्यस्तो ठाउँबाट हुर्केको त्यही भएर पनि हामीलाई चाहिँ लोकगीतको त धेरै माया हुन्छ हामीलाई कुराकानीमा जस्तै भनौँ न तपाईँसँग अहिले कुराकानी गर्दा निकै भावनात्मक कुरा पनि गर्नुभयो यहाँनिर होइन यति भावना भएको मान्छेले लोकदुरी गीत गाउँ जस्तो चाहिँ लाग्दैन अब गाउँ जस्तो त लाग्छ तर पनि अब मेरो आफ्नो प्रोफेसनल निर्देशन रोजिहाल्ने गीत बेलामै त्यसैले गर्दा मैले रमाउने खेल्ने बानी लागिसक्यो मलाई त्यसले गर्दा गीत गाउनुभन्दा पनि निर्देशन गर्नै मनपर्द लोकसङ्गीतमा निर्देशन गर्नका लागि कसरी प्रेरित हुनुभयो तपाईँ त्यही त पहिला हामी अब हाम्रो हामीले सुरुमा गर्दाखेरि काठमाडौँमा म भित्र दुई हजार चौनसम्म भित्रि म्युजिक बन्ने चलन थिएन त्यति बेला म्युजिक फिल्महरू मात्रै बन्थ्यो त्यति बेला त्यति हामी धेरै फिल्महरूतिर पनि काम गरेका छौँ फिल्महरूको ग्रुप परिचय नाप्थ्यौँ त्यसपछि नि म्युजिकहरूको क्षेत्र आयो र लोकगीतहरूको क्षेत्र पनि बिकरे लोकगीतको म्युजीओडी बन्ने बेला सुरु भयो त्यसपछि नि मलाई चाहिँ लोकगीतमा पहिल्यैदेखि प्रेरणा भइराख्ने अब एकदमै भनौँ न लोकगीततिर काम एकदम रहर लाग्छ कि पहिलेबाट अनि त्यस पछाडि लोकगीतहरूको म्युजिकडियर गर्न थालेपछि अनि म एउटा छिटो म्युजिकडियर पनि खेलेँ आफै खेल्ने सुरुबाट थे खेल्ने त सुरु यात्रा सुरु भएको मेरो मो मोडलबाटै सुरु हुनुभयो मोडलबाटै सुरु भयो त्यसपछि म्युजिकहरू खेल्ने मलाई चाहिँ आफूलाई फिटियो जस्तो लागेन मोल्डिङमा त्यस्तो <laughs> चेन्जमेन्ट छ त्यसलाई बिस्तारै चिन्जार लोकगीतैबाट मोल्डिङै नभए पनि निर्देशनतिर लागेर भए पनि काम गर्नु सक्छु मैले भन्नेतिर लाग्यो अनि त्यसपछि निर्देशनतिर लागेर अहिले निरन्तर रूपमा हजुर बाह्र पन्ध्र वर्ष गीतिसक्यो त्यसैमा छु अहिलेसम्म पहिलोपटक म्युजिक भिडियो निर्देशन गर्नुभएको गीत चाहिँ कुन थियो काठी क्षेत्रको गीत थियो जामला जिरी चढेर हरणको बसाउने गीत थियो गाईपलाको रसाउने गीत थियो जमानाको त्यो चाहिँ गरेर मेरो सुरुमा यात्रा सुरु भएको मेरो चाहिँ कतिको सहज भएको थियो त्यति बेला त्यति बेला त अब खासै भर्खर भर्खर सुरु भएको हाम्रो यात्रा होइन त्यति बेला निर्णय भन्ने विषयमा अलिक ठिकै थाहा थियो धेरै थाहा थिएन अब क्यामेरा सम्बन्धी एङ्गल केही थाहा थिएन त्यति बेला चाहिँ रङ्गेरङ्ग अब गरियो भनौँ न रङ्गेर डान्स प्रचलन थियो क्या अरू केही थिएन त्यति बेला होइन अहिले यो स्टोरी त बताउनु पर्ने के अरे हिस्टोरी देखाउनु पर्ने हरेक कुरा देखाउनु पर्ने अहिले छ त्यति बेला थिएन त्यस्तो त्यति बेला डान्स ग्रुप चारजना लड्न चाहिदिएपछि चलन भइहाल्यो म्युजिक त्यो बेलामा त्यसरी गरेको जस रमाइलो भयो जस त्यो यात्राले नै मलाई आज यहाँसम्म पुऱ्यायो अहिले त धेरै परिवर्तन भइसक्यो होइन अहिले त धेरै परिवर्तन यसलाई त अनि एउटा कुरा सुनेन अब जस्तै कलाकारहरू अलिकति लगानीकर्ताहरू लोकसङ्गीतका गीतमा लगानी लोक गरी गीत लगानी लगानीकर्ताहरू धेरै दुखिरहेको हामीले पाउँछौँ उहाँहरू भन्नुहुन्छ एउटा गीत रेकर्ड गरेर बजारमा निकाल्नभन्दा दोब्बर मूल्य चाहिँ म्युजिक भिडियो बनाउनु लाग्छ भन्नुहुन्छ नि महँगो हो म्युजिक भिडियो बनाउनु काम म्युजिक भिडियो बनाउन त अझै सस्तो हो नि त मिडिया बजाउन पो महँगो छ तपाईँहरूलाई महँगो त मिडिया बजाउनु त महँगो छ नै यद्यपि म्युजिक भिडियो बनाउनु पनि महँगो छ भन्नुहुन्छ नि कहिले म्युजिक भिडियो बनाउनु पनि पहिला हेरेर त अलिक धेरै बढ्यो अब यस्तो भयो भने कम्पिटिसनको जमाना आयो होइन लोक क्षेत्रमा पहिला चारजना कोरस मात्रै नचाउथ्यौँ भने अहिले बिसजना तिसजना नचाउने चलन आयो अझ सेन्टिमेन्टल भयो भने हरेक कुरा सामानहरू चलाउनेदेखि लिएर हरेक कुराहरू भएको हुनाले सबै चिजहरू महँगिएको हुनाले पनि अनि महँगो पर्न आएको हामीले सामान्यतया एउटा दोहोरी गीतको म्युजिक भिडियो निर्माण गर्न कति रकम खर्च हुन्छ मैले चाहिँ अब अहिले चाहिँसम्म लिएको अहिलेसम्म मलाई सबैले एउटा ल्याउँदैनन् मैले डाइरेक्टहरू बित्ति फरक छ रेड चाहिँ होइन मेरो आफ्नो फङ्सनल नर्मल पचास हजारमा चाहिँ सिद्धाइरहेको छु अहिलेसम्म मैले एउटा गीतलाई हजुर अनि त्यसमा प्लस मोडलहरू तपाईँ आफै व्यवस्थापन गर्नुहुन्छ कि कलाकारहरूले पनि लिएर आउनुहुन्छ प्रायःभरि त प्रायःसित मोडलहरू त कलाकारले आफै ल्याउनुहुन्छ अब लिएर पर्ने स्थिति भयो भने मैले लिएर आउँछु त्यो पछिल्लो समयमा लोकदोरीमा पैसा धेरै डुब्यो अब अरूलाई खेलाउँदा पनि पैसा कमाएको होइन बरु म आफै खेल्छु भनेर आउने कलाकारहरू धेरै हुनुहुन्छ नि त्यही त अब यस्तो भयो कि उनीहरूले पैसा खर्च गरिसकेपछि के को लागि गर्ने भन्ने लाग्नुभयो उहाँहरू पनि पैसा खर्च गर्नेहरू पनि सक्दैन होइन अब मैले खर्च गरेर अरूलाई टिभीमा देखाएर के अर्थ भयो अन्य हिसाबले आफै खेल्न कोसिस गर्नुभयो जस्तो लाग्छ मलाई चाहिँ जस्तै भनौँ न अब एउटा खेलिरहेको काम गरिरहेको बुझिरहेको कलाकारलाई निर्देशन गर्न अलिकति सजिलो हुन्छ र पैसाकै भरमा मात्रै कला नहुनेलाई पनि कला निकाल्न त तपाईँहरूलाई गाह्रो पर्छ होला नि त धेरै गाह्रो पर्छ यहाँ उनीहरू गाह्रो पर्छ होइन गाह्रो पाउँदा हाम्रो बाध्यता बुझ्नु भएको छ कतिपय ठाउँमा बिचारो सिकाउने न त गराएर पनि एकदम पहिल्यै बोलाउँछु होइन बोलाएर एक दुईलाई सिकाउँछु मैले अनि त्यसपछि भोलिपल्ट लगानी गरेको छु मैले भोलिपल्ट लैजान्छु किनभने सिकाउँदाखेरि धेरै फरक भएर आउँछ यो कामबाट चाहिँ अब लामो समयदेखि गरिरहनु भएको छ होइन बढी सफलता मिलेको मलाई यो क्षेत्रमा अब हामीले यहाँ स्टडी गरौँला यत्रो निरन्तर बस्नुसम्म चढाउँला जस्तो पनि लाग्दैन थियो किनभने धेरै आय धेरै गइसक्यो यो क्षेत्रमा होइन हेर्दाखेरि सरल छ यो क्षेत्र कामहरू जाँदा धेरै गाह्रो पक्ष यहाँहरू सुरु हुँदै ने उत्रु ने उत्रु ने यो म्युजिक भिडियो बनाउनको लागि स्थल चाहिँ कसरी छनौट गर्नुहुन्छ तपाईँहरू यो जुन सुटिङ गर्नको लागि सुटिङ स्थल लोकेसन कसरी तयार पहिला त गीतहरू सुन्नुपर्ने हुन्छ कता गर्ने भन्ने हुन्छ कि त्यसलाई जस्तै भनौँ न अब तपाईँहरूले निर्देशन लामो समय गरिरहँदा एकै ठाउँहरू बढी दोहोरिरह हुन्छ कि नयाँ नयाँ ठाउँहरू खोज्नुहुन्छ कि अथवा उपत्यका बाहिर गएर कस्तो छ भने चाहिँ कतिपय ठाउँमा सुटिङ गर्न दिनुहुन्न कतिपय ठाउँमा होइन त्यसले अप्ठ्यारो गर्दा पनि दोहोरिरहेको हुन्छ अब सबैजना डाक्टर एउटै परिरहेको हुन्छ होइन त्यसरी पनि दोहोऱ्याख्ने होला सबै हामी चाहिँ सिकै ठाउँमा दोहोऱ्याउनु प्रयास पनि गर्दैनौँ नयाँ नयाँ ठाउँ खोजी गर्नुहुन्छ र भिडियो बनाउनु म पनि कतिचोटि चितौन यहाँ चितवनमा यहाँ आएर धेरै सुटिङ गरेको थिएँ त्यहाँ पनि जस्तै भनौँ न अब अर्ने डोरी गीत गाउने कलाकारहरूलाई चाहिँ धेरै महोत्सव मेलाहरूमा अफर आउँछ उहाँहरू देश विदेश घुम्न भ्याउनुहुन्छ हजुर तर निर्देशकहरूलाई त त्यो हुँदैन नि होइन र निर्देशनहरूलाई हुँदैन त्यो काम बोलाएन राम्रो हुन्थ्यो अब हामी त्यो सबै गर्न सक्छौँ नि त आफै खेल्न सक्छौँ हरेक गर्न सकिन्छ नि त्यो कुरा डान्स सक्छौँ कतिपय डान्सै गर्न नसक्ने मान्छेहरू विदेश भइरहेको देखिन्छ हामीले हामीले सिकाएका हामीले गरेका कलाकारहरू विदेश गरेर आउनुभएको छ होइन त्यो पनि त्यहाँ बोलाइदिएन किन बोलाइँदैन उनीहरूलाई टिभीमा देखेका हुन्छन् पब्लिकले चिनेका हुन्छन् त्यो हिसाबले बोलाउने हुनाले पनि चिन्दैन हामी पढ्दा पछाडि भएको हुनाले पनि हामीलाई सायद बोलाउनु हुन्न पर्दाको अगाडि आउने इच्छा चाहिँ अब भोलिको दिनमा छ कि छैन पुरानो दिनमा त सुरुवात गर्नुभयो तपाईँले होइन हिजो थिएन अहिले त म आधुनिक गीतहरू धेरै नै खेलेको छु नि मेरो आधुनिक गीतहरूमा चाहिँ म धेरै लोकगीतमा चाहिँ गरेको छैन मात्रै गरेका छु होइन आधुनिक गीतहरू त मेरो अहिले रेगुलरै छ अहिले अहिले टिएम बगिरहेको छ एउटा आफ्नो घरमा पछि यहाँ पढाइ टी भयो भने सजिलो गाई गीत छ आधुनिक गीतमा चाहिँ आइरहनु भएको छ लोकदोरीमा आउनु भएको छैन लोकदोरीमा अहिले गरेको छैन तपाईँले चाहिँ भोलिको दिनमा कसरी अगाडि बढ्ने सोच बनाउनु अब भोलिको दिनमा भनेको लोक क्षेत्रलाई माया गर्दै यसकारण टाढा नबईमा फिल्महरूको चाहिँ निर्देशन गर्ने एउटा सोच पनि आएको छ मलाई अब चलचित्र निर्देशनतर्फ हातले सोध्छ हातले सोध्छ र अब केही समय नै हाल्छु अलग साझा चित्रकार यहाँ हुँदैछ र तपाईँको दसैँ पछाडि लगत्कै मैले एउटा कल्तीहरू सुरु पनि गर्छु कि जस्तो लाग्छ एउटा यो हाम्रो झङ्गा प्राणबाट यो चलन पनि दिएँ मैले आज हुन्छ यो तपाईँको सोच एकदमै चाँडै साकार होस् तपाईँलाई शुभकामना छ हामी कुराकानीको अलिकति अन्त्यतिर छौँ यति बेला होइन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्ज सँगै रहने सम्पूर्ण श्रोता मित्र साथमा तपाईँको निर्देशकीय क्षमतालाई माया गर्नुहुने मन पराउनुहुने तपाईँका दर्शक श्रोता उहाँहरूलाई के भन्न चाहनुहुन्छ सर्वप्रथम त हजुरहरूले बोल्ने धेरै कुराकानी गर्ने अवसरहरू मिलाइदिनु भएको म धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यस कारणले के भन्न मैले गरेका कामहरू हेरिदिनुहोस् मन अथवा मन मात्रै भन्दिनँ मैले गरेका कुद गीतहरू कम्प्लेन गरिदिनुहोस् जस्तै खडा भएर हजुरले खाडा गर्नुभयो भने सल्लाह दिनुभयो भने कुरा छु एकदमै यसरी चाहिँ म मन चाहन्छु हुन्छ आफ्नो अमूल्य समय कार्यक्रम लोकझानकारीको लागि उपलब्ध गराइदिनु भयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद यति बेला हामीले कुराकानी गऱ्यौँ लोकसङ्गीतमा लोकसङ्गीतको म्युजिक भिडियो डाइरेक्टर कुमार केसीसँग र उहाँसँग लोक सङ्गीत जुन भिडियो निर्माणसँग सम्बन्धित रहेर केही कुराकानी गऱ्यौँ यति बेला भने उहाँले नै म्युजिक भिडियो निर्देशन गर्नुभएको गीत आज माया मसँग मा किन होला सानुले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ यो गीतको अडियो हामी सुन्छौँ किनभने भिडियो त हामी देखाउन सक्दैनौँ यो भाकामा उहाँले जुन म्युजिक भिडियो निर्देशन गर्नुभएको थियो लगायतका धेरै भाकाहरू छन् मैले नाम लिन सकिनँ एकदमै धेरै भएका कारणले यो भाका चाहिँ यति बेला हामी किनेछ म टुको कति नै आज माया मसँग मा तर त छु किन होला सानो रे पहिले गर्ने माया अहिले गर्ने मायामा धेरै फरक छ बा छोरा ना कति नै को गो गो गो कला सानुले पहिले गर्ने माया र अहिले गर्ने मायामा धेरै फरक छ यो फरक हामीले यहाँनिर सुन्यौँ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार भएको छ र कार्यक्रम लोकझन्कारको व्यवसायमा छौँ विश्वको जुनसुकै कुरामा रहेर पनि डब्लु मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र बुधबारीय कार्यक्रम लोकझन्कारमा हामी कलाकार मित्रहरूसँगको कुराकानी प्रस्तुत गर्ने क्रममा आज हामीले लोक सङ्गीतको म्युजिक भिडियो डाइरेक्टर कुमार केसी केसीसँग कुराकानी गऱ्यौँ उहाँसँग भिडियो निर्माणका पक्षीहरू लगायतका विविध पक्षहरूमा रहेर कुरानी गये यही कुरा अहां निर्देशन करूँग गीत को ऑडियो क्लिप भी हमें यहाँ सुनीस यही जानकारी कुरा संगे आज कार्यक्रम लोकझनकार का हम अंत्यस ज्यादा ज्यादा भाका पृष्ठभूमि में अगड़ी गुंजी रखे भाका अगड़ी बढ़ाश या दिन कार्यक्रम लोकझनकार सुनेर साथ ही तभी संपूर्ण धीरे धीरे धन्यवाद प्रवृदी कक्ष आत्मिक साथ कोई आत्मीय मित्र रिजन ऐद तोकभाका को मित्र रामु आचार्य प्यक्रम लोकझनकार के व्यवसायी बीदा नमस्कार रा सकली नाम हिमालय सुग्ला शुक्लाइ बारी संसार हिन्दुस्त छ फुलफुल माम मा मा सक दि हिमाल जुगुलाई सामुक् तिनलाई जुमिफुला सक दि हिमालय जुलाई साम lari bani juni juni bulan sardin